नेपाली गीत सविशेष प्रस्तुति आजर अमर गीत स्वर्णिम युग का गीत सुंदर दस्तावेज उज्यालो 90 नेटवर्क को रात्रि कालीन संगीत शिविर अजर अमर गीतहरूमा यहाँहरूलाई हार्दिक स्वागत छ यो प्रस्तोता प्रकाश सायमी प्राविधिक मित्र शशीन्द्र गौतम र नेपथ्य साहाय सुल काफ्लेको काठमाण्डुबाट उज्यालो नाइन्टी सुन्दै गर्नुभएका र काठमाण्डु बाहिर सम्पूर्ण जिल्लाहरूमा यो अजर अमर गीतहरू सुन्दै गर्नुभएका र देश देशान्तर बसेर देश बाहिर बसेर यो कार्यक्रम सुन्दै गर्नुभएका सबै नेपाली संगीत प्रेमी शुभेच्छुकहरूमा हार्दिक अभिवादन सहित आज नेपाली जाति का महान गायक जनकवि केशरी धर्मराज धाप्रति हार्दिक नमन प्रस्तुत करते यह अंक शुभारंभ कर Oh, ho, ho, ho, ho, ho, ho, ho, ho, ho, ho, ho, ho. Ha, ha, ha, ha, ha, ha, ha, ha, ha. Oh, ra, chamra maato mathi, balda iman ko bati. डल्ला फर्काई फरकाई ढाडा मरकाई मरकाई ओ ओ हो हरियो टाढा माथि हलो साथी हरियो टाँडा माथि हलो जो साथी Oh, oh, Mother. Oh, oh, focuses on her and she's not too hungry. Oh, Mother. Oh,哈囉, súa- vidudge! Pa, pa, pa, pa, pa, pa, pa, pa, pa! Ah! Hello, hallou, shower- mixed. बाजो खा घ वर्षा भरी ज्त इसी हो तीखे हो तारे हो तारे हो हरि डाड़ा हलोपने साथी हरि डाड़ा मथि हलो झुटने साथी ओ ओ मले हो, ओ तारे हो, ओ मले हो ओ तारे हो हो उन्ना सौ इकासी एक गते गंडी अंचल कास्ती को बाटुलेचौर में जन्मूा धर्मराज था नेपाली लोकगीतका उन्नायक धर्मराज थापा को गायनको युग गीतको युग थिएन प्रोपोगण्डाको युग थियो प्रचारको युग थियो सन् उन्नाइस सय सोह्रमा रूस राष्ट्रियकरण भइसकेपछि लेनिनले लियोकोलेसा डबजेनको र आइजेन्स्टाइनलाई लिएर सिनेमाथि अस्त्र प्रहार गरेपछि सिनेमालाई राजनीतिको हतियार बनाइएको थियो त्यसपछि तेस त्यसैको नकल वा सूत्रमा भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले वर्खरी बन्दै गरेको बलिउड फिल्म उध्योगका तीन नायक देवानन्द दिलीप कुमार राज कपूरसँग हातीमालो गरेर थ्री विग नामबाट उनीलाई सम्मानित गरेपछि नेहरू सिनेमाका प्रिय नेता पनि भएका थिए त्यसैलाई अनुनयन गर्दै वा अनुसरण गर्दै तत्कालीन नेपालका राजा महेन्द्रले नेपाली कलाकारसँग त्यस्तै किसिमको सान्ध राखे वा महेन्द्रले आफ्नो महेन्द्र बादलाई गीत संगीत मार्फत उन्नयनको बाटोमा ल्याए आजको पहिलो गीत काभ्रे पाँचखालका राजेन्द्र तिमूल सिन्हा र बागडोल टेस्ट होमका प्रकाश साईको चयनमा र हामीले आज यो कार्यक्रम शुभारम्भ गर्नु अघि नै चर्चा गर्दा हामीलाई चितवनबाट सिनर्जीएफएम कान्छ प्रबन्ध निर्देशक एवं संगीत प्रेमी कलाकार सहन प्रधानजीले पनि शुभेच्छा पठाउनुभएको छ सा, र उहाँले संगीत संयोजन सम्बन्धीको विषयमा कार्यक्रम होस् भनेर अपेक्षा राख्नुभएको छ अर्जुन प्रसाद तिवारीजीले शुभेच्छा पठाउनु भएको छ थापा काजीजीले त्यसै गरिकन कमल श्रेष्ठ किसान प्रेमी गजलकार हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दै गरेको धर्मडा थापाप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्नुभएको छ सन्तोष कुमार ढकालजीले पनि शुभेच्छा पठाउनु भएको छ उहाँले नारायण गोपालको गीत चयन गर्नुभएको छ तर आज नारायण गोपालको एउटा अर्कै दुर्लभ गीत कमला श्रेष्ठको स्वरमा प्रस्तुत हुने नै छ त्यसै गरिकन दिनेश जीले कालोजे गीतहरूका एक महान सर्जक जनकवि केशव धर्मराज थापाप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै आजको अजर अमर गीतहरूको प्रतीक्षा गरिरहेको छु भनेर लेख्नुभएको छ दिनेश रावत छेत्री सिन्धुली चार दुधौली आमदाड़ा हाल साउदी अरब र यी सबै शुभेच्छाका बीचमा सबैभन्दा पहिले म सबैसित आभारी छु जसले अजर अमर गीतहरू सुनेर हामीलाई फेसबुक ट्विटरमा शुभेच्छा धर्मराज थापा मेची पारी विशेष गरेर मेघालयको शिलोङ त्यसै गरिकन तुरा देहरादून आसाम र दार्जीलिङ गएपछि त्यहाँका भावकहरूलाई संगीत प्रेमीहरूलाई जगाउनुभयो धर्मराज थापाको एउटै गीतले गर्दा अम्बर गुरूङको एउटा कालोजी गीत जन्मियो नौलाख तारा उदाय धरतीमा आकाश हाँसी धर्माज थापाको त्यो कुन गीत थियो हामी आज कार्यक्रममा प्रसारण गर्ने नै छौं तर यस बीचमा धर्माज थापाको अर्को गीत हरियो भन्नु कान्छी भन्नु पहेँलो भन्नु सुन खानी सुन मेरो निर्माया पान्नु सुनखानी सुन मेरो निरमाया जुनेली रात मानि कान्छी बिउज रह हेर जुनेली रात मानि कान्छी बिउज रह हेरुक नै मन खानी सुन मेरो निर्माया दुक ना मन खामी सुन मेरे निर्मा सत्य रुक्का झूल रुख लसरी जानको फैदो बुझे मन ल मालै चुली निकान्छी त्यो पल्ला पछि डढेलो लाग्छ बन्दुवाई सुन मेरो निरी माया कुरु लन्छी तिरिन्छ छाती कतिन्जेल बस्नु मनरुवाई सुन मेरो निरी माया खोली र खोल शाखा मेरो लाग्दैन मायालु ज्यानलाई नदेखेसम्म रमाइलो लाग्दैन म त्यसै ज्यानको निकान्छी त्यो मधुबन माउरीले लाउँछ गुड सुन मेरो निर्माया फागुन मासमा निकान्छी फुलको बासुमा कला गलालम भनक केवी किशोरी धर्मराज थापा। र था लेखन गाउन और गाएक गीत प्रस्तुत कर सक्षम एक प्रस्तुता थे उनका निति एटा संकट तेला अवश्य थी त्यतिबेला अभिनय गरेर गीत गाउन सक्ने मास्टर रत्नदास प्रकाश र अभिनय गरेर गीत गाउन सक्ने हरिप्रसाद रिमालका बीच धर्मराज थापालाई एउटा संकट थियो र त्यसैकारण धर्मराज थापा लोकलयका गीतहरू विशेष गरेर लोकाधुनिक गीतका शैलीमा लागे र उनकै कारणले नारायण गोपाल पनि पछि त्यस्ता गीतहरूका संकलपका रूपमा प्रस्तुत भएर काञ्ची मट्याङ ट्याङ भन्ने गीत नाटक लेखे धर्मराज प्रिय गायक नारायण गोपाल र धर्मराज छोरी ज्ञान राणाले गाउनुभएको धर्माराज शब्द र संगीतको अर्को गीत कुछानू नि टीन कुछानू नौता घर को महासम सुनु मेरी निर्माया कि हम नि यो थे तरह जाओ मै नौका सुन मेरे निर्माया धर्मराज थापा पोखराबाट काठमाडौँ आउनुका पछाडि धेरै इतिहास जोड़िएका छन् धर्मराज थापा पोखराबाट काठमाण्डु आउँदा पोखराका प्रसिद्ध गन्धर्व जातिहरूलाई रेडियो नेपालसँग मूलधारमा जोड्ने काम उनले गरे दुर्गा बहादुर गन्धर्वको चर्चित लोकगीत आमैले भन्थिन्ने खोइ छोरा भन्लान् दुर्गा बहादुर गन्धर्वकै छोरा झलकमान गन्धर्वको स्वरमा रेकर्ड हुने एउटा सौभाग्य हुन गयो बुद्धि परिहारको रेशम फिरिरी त्यही बेला गुन्जियो र विशेष गरेर दुई सालमा महेन्द्रको राज्यभिषेकसँगै नेपालमा पहिलोपटक पञ्चै बाजा महोत्सव आयोजना गर्दा त्यो एउटा राष्ट्रीय पर्व हुन गयो नेपालको इतिहासमै पहिलोपटक आयोजना गरिएको पञ्चै बाजा महोत्सव फेरि कहिले हुन सकेन यी सन्दर्भहरूलाई फेरि जोड्ने नै छौं तर आज नारायण गोपालको एउटा दुर्लभ गीत अनि तारा देवीले गाउनु भएको गुलामओली शैलीको एउटा गजल पनि लिएर आउनेछौ कार्यक्रमको अन्त्यमा सुन्दै गर्नुहोला पारिवारिक वातावरणको लागि जानै पर्ने स्वच्छ स्वादिष्ट परिकारका साथै बर्थडे फेयरवेल पार्टी गोष्ठी सेमिनार तथा ट्रेनिङ हलको व्यवस्था फ्री वाईफाई और एसी को व्यवस्था शुक्रवार विविध सांस्कृतिक कार्यक्रम को साथ में लाइव एंड लॉन्च धोबीघाट ललितपुर मेगा अस्पताल संग नंबर शून्य एक पचपन्न तिरचालीस नौ सी सैंसठी अंठानब्बे एक चालीस बत्तीस उन्सठी इन्टरनेट जब तपाईँको साथमा छ थुप्रै साथ तपाईको विदेश जाने चाहना अब टेक्स एकाडेमीले पूरा गर्छ जापानको जुनसुके सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस् पार्ट टाइम जब सपोर्ट लागे पैसा नलाग्ने ज्ञाप कुनै चिन्ता छैन जेएलपीटी न्यात अनिवार्य छैन प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नु होला। सम्पर्क टेक्सास एकाडेमी कालीमाटी तथा पुतली सड़क काठमाडौँ फन नम्बर बयालिस सत्तरी जनवरी र अप्रेलका लागि निशुल्क भाषा कक्षाहरू सञ्चालन भइरहेका छन् इंग्लिश जापानीज चाइनीज लगायत, को भाषा सीक्न का ओसि लैंग्वेज सेंटर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 नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यले नेपाल उद्योग परिसंघको अगुवाईमा सेन्ट्रिक अस्ट्रिया इन्टरनेशनल र विश्व परिदृश्य वकालत मञ्चको संयुक्त प्रस्तुति उज्यालो नाइन्टी नेटवर्क काठमाडौँबाट प्रत्येक बुधबार बेलुका सात बजेदेखि आठ बजेसम्म कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार प्रष्ट विचार उज्यालो 90 नेटवर्क कालज नेपाली गीतर को सविशेष इस प्रस्तुति अजर अमर गीत स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज जनकवि केसरी धरमराज थापा विशेष प्रसारणमा आज हामीलाई काबरे पाँच खालका राजेन्द्र तेमेसेना टेस्ट होम बागडोलका प्रकाश शाही जापानबाट सूरज काफले र त्यसै गरी भर्खरै पोखराबाट थुप्रै मित्रहरूले पनि शुभेच्छा सन्देश र सुझाव पठाउनु भएको छ सुनिता गेवालीले गायिका रश्मिया कवि दुर्गा बहादुर शाह बाबा र सबैले पोखरासँग धर्मराज थापालाई जोड़िएको प्रसंगको सराहना गर्नुभएको छ भने धर्मराज थापा गायनमा आउँदा मित्र सेनको जगजगी थियो धर्मराज थापा गायनमा आउँदा उनी भन्दा दश वर्ष अघि जन्मिएका रतनदास प्रकाशको एउटा नायकी युग थियो तर मित्रसेनबाट धर्मराज थापा अलग हुन सकेनन् मित्रसेनको शैली मित्रसेनको हावभाव र मित्रसेनकै अनुभवलाई लिएर धर्मराज थापा गायनमा आए आफ्ना समकालीन अलिमिया गोकुल जोशी जस्तै धर्मराज थापा गीत रच्न कथन र भाका हाल्न सक्षम थिए तर उनलाई धर्मराज थापालाई एउटै नाताले जोड्यो तानसेनको गीतले आज हामी बुटोलका धेरै साथीहरूसँग तानसेन पुग्नेछौं धर्मराज थापाको यही गीत मार्फत मा, नेपाली गी आमाको साथीमा गाउँछु गीत राति ीको भेलामाथि बढ्ने जुन देख्छु पिँढी माथि बुखिएर शान्ति गीत देख्छु हजुर शान्ति गीत देख्छु न बोलाऊ भोका मान्छे अनुसुर दाना छन् जिन्दगीका मारती कै माथिमा रातो बिच भुले कै भातीमा जाउँछु त अँधेरो राति सङ्गी सङ्गी झिल मिले बजारको ठाटो रागतिका मन जानमा पुग्ने कुनलो आछ हजुरबुबे कुनलो आछ कोइले यतो छैन अजै हिरदा जतो मुला मैले यतो छैन अजै लागिले तो मुडा यो ताराको मधे दु पाकीमा दुख भुल्यो आमाको छाती गां सुकी त आदे दुदाती द माघी डालाई बसालेर लान्छु झोपडीको दर्द बुन्डी मूल बाटोमा जान्छु हजुर मल बाटोमा जान्छु आजको झुमिएर गाई प्राण प्राण जोडाउ हुने कमर मेरो भाइ गाउँछ नेपाल दिपल छो गाजीमा हिउँछ नेपाल झुना ने झैरातिमा आउँदो रगत त्यो सानो बाजेमा धुमधारा देवदा मंदिर गोरी बड़ी पुरानी मलाम का जंजीर गुरान भग्न देव पहाड़ को राजा मुहे जन्मभूमि स्वर्ग राजा था। खाओ नया जीवन को धर्मराज का था काठमांडू आुष्पलाल को अर्को युग शुरू भइसकेको थियो त्यसै गरिकन राजनीतिमा क्याई सिंहको एउटा दम्बको युग पनि अघि बढ़िसकेको थियो पुष्पलालको लहरीमा दुर्गालाल श्रेष्ठ र नारायण गोपाल चढ़िसकेका थिए र क्याई सिंहका गा गीत गाएर धर्मराज थापा पनि अघि बढ़िसकेको थियो तर धर्मराज थापाले जीवनमा गोर्खापत्रबाट शुरू गरेको आफ्नो सामान्य कर्मचारीको जिन्दगी त्यससँगै उनले रेड नेपाल प्रवेशमा पाएको एउटा सफलता र उनीको हात समाते रेडी नेपाल प्रवेश गरेकी थिइन् गायिका तारादेवीले गायिका तारादेवीलाई धर्मराज थापाले नै इन्द्र सिंहदरबार भित्रको नाचघर जहाँ रेडी नेपाल स्थापना भएको थियो त्यहाँ पुर्याएका थिए र पहिलोपटक तारा देवीले नै उस्ताद भैरवहादुर थापाको संगीतमा तिमी र हामी भेटौंला फूलबारी छेउमा गीत गाएर माइक्रोफोनमा प्रवेश गरेकी थिइन् तारादेवीलाई गायिका बनाउनुमा धर्मराज थापाको महत्वपूर्ण दिन छ तर ती नै धर्मराज थापालाई पछि रेडी नेपालसँग निकै लामो द्वन्दको समय झेल्नु पर्यो भने दुई हजार सालमा पहाड़ी जीवन गीती कथा लेखेर गीती साहित्य पुस्तक निकालेर साहित्यमा आएका धर्मराज थापालाई नेपालबाट प्रकाशन भएको अंग्रेजी गीतहरूको संग्रह वा नेपाली गीतहरू अंग्रेजीमा अनुवाद हुँदा धर्मराज थापाको नाम छुट्न गएकोमा धेरै पीड़ा थियो गोर्खापत्रमै वर्षौं काम गरेका धर्मराज थापालाई गोर्खापत्रकै एउटा साहित्यिक पत्रिकामा प्रकाशन भएको आफ्नो रचनाको पारिश्रमिक गोर्खापत्रकै अर्कै कुनै कर्मचारीले खाइदिएकोमा धेरै दुःख थियो र यी गुनासो धर्मराज थापा आफ्नो कोटको पछिल्लोतिरको छाता बोकेर हिँड्दा छाता उचाल्दै रिसाउँदै भन्थे मेरो पैसा अरूले नै खाइदिए जीवनको अन्तिम कालमा धर्मराज थापालाई उनकै जन्मस्थान पोखराको गोर्खाली रेडियोले सम्मान गर्दा उनी दिपेन्द्र सभागृहको मंचमा उक्लिए चेतन कार्कीबाट सम्मान थापे र माइक्रोफोनका अगाडि उभिए र बोल्ने बेलामा उनले यति भने सपना विपना भयो फेरि अगाडि बोल्न खोजे सपना विपना भयो फेरि अगाडि बोल्न खोजे सपना विपना भयो त्यसभन्दा बढ़ी बोल्न सकेनन् उनलाई डिमेन्सियाले आक्रमण गरिसकेको थियो तीन छोराका पिता धर्मराज थापाका एक छोरा डाक्टर पनि थिए एक छोरा प्राध्यापक थिए एक छोरी गायिका थिइन् समृद्ध परिवारमा जन्मि परिवार, परिवार बसाल्दै आएका धर्मराज थापाका सांगीतिक चेलाचेलीहरू पनि धेरै थिए उनको जीवनमा सबभन्दा मनपर्ने गायिका रूपमा उनले कोलकत्ताकी उर्मिला देवी श्रेष्ठलाई सम्झना गर्छन् र कहिले गाई ठट्टा गर्दै अस्सी वर्षे बुढीलेमा पनि उनी उर्मिला देवी श्रेष्ठलाई आँखा झिम्क्याएर मेरो गर्लफ्रेण्ड हुन् भन्न मन पराउँथे कुनै बेला फोटो कुमार आले कोलकत्ता पुगेर उर्मिला देवी श्रेष्ठको फोटो खिचेर ल्याउँदा धर्मराज थापा त्यो फोटो हेर्न लालायत भएका थिए र धर्मराज थापाले नै पहिलो पटक उर्मिला देवीसँग मिलेर महाकवि देवकोटाको मुनामोदनको एक पृष्ठ गायनलाई रेकर्ड गर्ने मौका पाएका थिए र धर्मराज थापा नै पहिलो गायक थिए जसले महाकवि देवकोटाको मुनामोदनलाई रेडियोमा रेकर्ड गराएका थिए यी सबै कारणले पनि धर्मराज थापा एक महत्वपूर्ण पात्र हुन् नेपाली संगीतका लागि अब प्रस्तुत छ उनैले ल्याएका गायिका तारादेवी कुशोर उनकै शब्द र संगीतमा काठमाण्डु इन्द्रचोकबाट एउटा पसलमा मिठाई बेच्दै गरिएकी तारादेवीलाई रेडु नेपालका जागिरी धर्मराज थापाले उनका मातापितासँग अनुमति मागेर सिंहदरबार भित्रको नाचघर अर्थात रेडु नेपालको भवनभित्र लगेपछि नेपाली जन्मस्थानमा स्वर किन्नरी तारादेवीको जन्म भयो उस्ताद था भैरबहादुर थापाको शब्द र संगीतमा रहेको तिमी र हामी भेटौंला फूलबारी छेउमा गीतका मलाई लाग्छ यो पहिलो नै गीत हुनुपर्छ तारा देवीको यति बेला भैरबहादुर थापाकी छोरी गायिका संगीता साके पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ कहीँ गलत भयो उहाँले मलाई फेसबुक वा ट्विटर मार्फत छेउनुहुन्छ भनी आशा गर्दै धर्मराज थापाप्रति यो श्रद्धाभाव राख्दै अब धर्मराज थापाकै कारणले ब्यूजिएका नेपाली गीतहरूमा प्रमुख गीत मानिन्छ संगीतकार अम्बर गुरूङको नौलाख तारा उदायो धर्मराज थापाको दार्जीलिङ डुवर्स देहरादून शिलाङ र शिलाङ पछि र शिलाङमा गएर उनले शिलाङकै बारेमा गीत बनाएर सुनाए देहरादूनमा गएर उनले रेलैमा आइपुग्यो देहरादून भनेर गीत सुनाए तर दार्जीलिङ गएर आएपछि उनी अलि दुखी भए वा कलकत्ता गएर आएपछि उनन दुखी भए त्यहाँ चौकीदार दरबान सब नेपाली देखेपछि उनले लेखे गीत नेपालीले माया मार्यो बरिलाई जन्मेको देशलाई त्यो आफ्नो भेषलाई यो गीतले जातीय कवि अगमसिंह गिरलाई जस्कायो अगमसिंह गिरीको हृदयमा छोट पर्यो र शारदा माध्यमिक विद्यालयका प्रधान अगमसिंह गिरीले तत्काल यसको जवाफ लेखे नसम्झ आज नेपाली संचोले यहाँ बाँचेको छैन र कहाँ पहाड़ी फूल काँडाको माजा हासेको, सुनको सपना आँखामा लिएर किन आयो हाम्रो गह भिजे अरूले निर्धा सम्झेला किन पो यहाँ आयो भनेर अगमसिंह यो ले। गीत लेखेपछि गीत पाएको दुई घण्टाभित्र अम्बर गुरूङले संगीत गरे र प्रधान अगमसिंह गिरी स्कूलबाट फर्केर आउँदा अम्बर गुरूङको ओठमा त्यो गीत कविताबाट गीत भइसकेको थियो अगमसिंह गिरीको शब्दको यो गीतलाई अम्बर गुरूङले कालिम्पोङ दार्जीलिङ खरसाङ सबैतिर गाउँदै घुम्न थाले र नेपाली जातिलाई जगाउन थाले अर्थात धर्मराज थापाको गीतलाई जवाब दिएको भनियो र यसपछि तत्कालीन राजा महेन्द्र दार्जीलिङ पुग्दा उनले यही भने धर्मराज थापाको गीतको जवाब सुन्न पाऊ भने गीत ाइय अंबर गुरूंग आहवान करी इसरी संगीत को भौगोलिक मुहार फेरि धर्मराज था गीत जन्मेको देशलाई नेपाली भेषलाई देश जन्मेको देशलाई नेपाली भेषलाई देश नेपालीलाई माया मार परेलाई हिँडेको बाटो बारीको माटो हासिया नाम लो मकैको आटो बन कोसिठी मेला किठी आइसेलुदा दिउँसोको खाना नेपालीले माया मारबरेल मागेर दुलछन् आतका भाइ अरूकै निम्ति लड्दछन् दाई रोप्दैछौँ हामी काट्दैछौँ हामी दाइ हाल्छौ अरूकै पाकाको आई नेपालीले माया दार्जिलिङ आसाम बर्माको भोटुमा भाग्सुरो सिमला लाओ भोटुमा भै चौकीदार गोठाला गो गुल्ली जिन्दगी भर परदेशमै हल्ली नेपालीले माया मार्यो गरे अरू देश सबै जागेर उठे हाम्रो त आँखा चिम्लेर सुठे कोही देहरादुन कोही नै निताल कोही राजी कुर्दै बिताउँछन् काल नेपालीले माया मारे बरे बुवाको पानी मिलेर पिउँला आमाको छाती कोरेर जिउँला बिरानो देशमा लागेका भाइ फर्केर हेरिदेऊ नेपाललाई नमारिदेऊ माया पृथ्वीलाई जन्मेको देशलाई नेपाली देशलाई नेपालीलाई माया मारुपरिलाई नेपालीले माया मारु परिलाई यस्ताको हातमा गाडी दिएपछि के टिक्नु किनेको छ महिना भएको छैन होइन कतै खाल्टो कतै फोहोरको डङ्गुर सडकले गाडी नयाँ हो कि पुरानो हो चिन्दैन क्यारे खाल्टामा चलाएपछि थोत्रो त भइहाल्छ नि साउनी हेर बोलेको आफ्नो गाडी भए पनि माया हुन्छ के हो साउनी र गुरुजीको त ग्रह मिल्दैन जस्तो छ नि साह्रै पर्यो भने त हामी छिमेकीलाई पनि भनौँ है यो सरकारलाई नि के भयो बाबु बाटोमा खाल्टो नि सरकारले खाल्टो देखेर मात्रै के गर्नु तपाईँ हामीले सडक प्रयोग गरे बापतको कर तिर्यौं भने पो त्यही कर तिरेको पैसाले सडक मर्मत हुन्छ त कर त तिरेकै होला नि भाउजूले तपाईँले कर तिरेको पैसाबाटै जिल्ला विकास समिति नगरपालिका वा सडक विभागले सडक मर्मत गर्छन् त्यसैले बेलैमा कर बुझाउ उज्यालो र सडक बोर्ड नेपालको सहकार्य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 मिति पनिति चौध गते टलकजङ भर्सेस टुल्के जति गीत ज्याम्न मन लाग्छ तपाईँहरूले पनि गीत तर कार्तिक चौध गतेदेखि फिल्म होला टलकजङ भर्सेस टुल्के फिल्म हेर्नै आउनुहोस् लुट बनाउने निस्थल बस्नेको फिल्म होइन फरक आउनुहोस् अवश्य पब्लिकले पुर्याउँछ तपाईँलाई जापान स्टडी एन्ड वर्क इन जापान एडमिसन ओपन फर एप्रिसिएसन तपाईँले चाहे अनुसारको जापानको जुनसुके सहरका कलेजमा पढ्ने र पार्ट टाइम जबको ग्यारेन्टी छप जानकारी काी पब्लिक एकाडमी लेखनाथ मार्ग थमेल पीपल बोर्ड संगई फोन शून्य एक चौवालीस बीस पांच सय सैंतीस बीस पांच सय नेटवर्क कालज नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ तपाईहरू हुनुहुन्छ प्रकाश आमीका साथमा अझरमल गीतहरूमा प्राविधिक मित्र शशिन्द्र गौतम आजको कार्यक्रम धर्मराज थापालाई समर्पण गर्दै हामी कार्यक्रमको यो अन्तिम खण्डमा केही दुर्लभ गीत दुईवटा प्रस्तुत गर्नेछौ नारायण गोपालको र तारादेवीको स्वरमा रहेको अलग अलग गीतहरू त्यसभन्दा अगाडि हामीलाई हाम्रो हाम ट्वीटर यूजेवाई एएलओ उज्यालोको ह्याण्डलमा हामीलाई मेन्शन गरेर लेख्नुभएको छ चुडामणि रजुरीजीले कार्यक्रम राम्रो हुँदैछ सर तर विज्ञापन अलि धेरै लाग्दैछ गीतको मोहलै हो कि भनेर लेख्नुभएको छ नवीन पाण्डेजीले काली पारिदाई कति राम्रो यो भन्दा मिठो बाल्यकाल नस्टलजे अरू हुनै सक्दैन मेरो लागि धन्यवाद यो गीतको लागि भन्नुभएको छ त्यसै गरिकन अनुपजीले लेख्नुभएको छ धर्मराज थापाको बारेमा धेरै जानकारी पाउँदैछौं भनेर दिलेश अरियालजीले तानसेनको गीत सुन्दा तानसेन नै पुगेको अनुभूति गर्नुभयो दिलेश अरियालजी यहाँलाई धेरै धेरै धन्यवाद यहाँले गरिनुभएको सहयोग र विशेष गरेर मेरो ब्लगमा यहाँले पुरै उन्भएको योगदानको लागि पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु रतनचन्दजी लेख्नुहुन्छ अत्यन्त रोचक हुँदैछ दाई लाग्छ कुनै आध्यात्मिक प्रवचन सुन्दैछु भनेर लेख्नुभएको छ अनि त्यसै गरिकन मीठा गीतहरू सुन्दैछु रमाइलो लाग्दैछ सास सु मजुर हुँदैछ भनेर लेख्नुभएको छ र यी धेरै शुभेच्छाहरूका बीचमा हामीलाई भर्खरै केशवहादुर शाहजीले एउटा सन्देश पठाउनु भएको छ उहाँले ए दाई काली पारी अर्कै तारादेवीको गीतका गीतकार सच्य कुमार पहाड़ी जो अत्यन्त अस्वस्थ हुनुहुन्छ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ गीतकार सच्य कुमार पहाड़ीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ अर्का गीतकार सुभाष चन्द्र ढुंगेलजीले पनि सच्य कुमार पहाड़ी चर्चित गीतकार हुनुहुन्थ्यो कवि हुनुहुन्थ्यो र चिकित्सक हुनुहुन्थ्यो र उहाँका भाइ द्वारिका पहाड़ी अर्थात टीका पहाड़ी नेपाली चलचित्रका एक प्रख्यात अभिनेता पनि हुनुहुन्थ्यो धेरै कार्यक्रम सुन्नेहरू विदेशमा हुनुहुन्छ दुःख गर्दै हुनुहुन्छ संघर्ष गर्दै हुनुहुन्छ सय वर्ष अगाडि पनि यस्तै दुःख थियो होला त्यसकारण महाकवि देवकोटा लेखे होलान, मलाई लाग्छ जागिर खाना विदेश लाग्दैछु हे आमा जागिर खाउकी भनी परदेश लाग्दैछु महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीत नारायण गोपालको संगीतमा नारायण गोपाल र कमला श्रेष्ठको यो दुर्लभ गी यहात काटना के छु कुखुरा बच्चा उरा पे महि हल उमला आमा मितने थो जिसने मलासा निद्रा मत सुने छो मनको कुरा कसरी बुझ्यो अथम्भ मान्दैछु पाको लोक शैलीको संगीतलाई अत्यन्त मन पराउने स्वर सम्राट नारायण गोपालको संगीतमा रहेको यो गीतमा उनले नेवारी लोग ल गीत वा मैच वा वा जिम्था ला वा भन्ने गीतको लोकधुनलाई सहज रूपले प्रयोग गरेका छन् यो गीतलाई हामी कुनै समय फेरि अझै पूराखण्ड बजाउने नै छौं आज तारादेवीको स्वरलाई प्रस्तुत गर्न समयले साथ दिएन लोकगायक विमल डाङ्गीले जनक कवि केशरी धर्मराज थापाको निधन भएको समाचारले अत्यन्त दुखी छु नेपाली लोक संगीतका अग्रणी युग पुरूषको निधनले हामी टोरा भएका छौं हार्दिक श्रद्धांजली विमल डाङ्गी भनेर उहाँले पठाउनु भएको छ गायक विमल डाङ्गीजीलाई हार्दिक आभार र यहाँको यो शुभेच्छा हामीले सबै माझ राख्यौं पनि विदेश हुनुहुन्छ यसै गरिकन हामीलाई बाटोले चौरबाट धेरै मित्रहरूले यो कार्यक्रमको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ बाटुले चौरवासीहरू हामी गर्व गर्छौं भनेर लेख्नुभएको छ भने धर्मराज थापाका बारेमा अन्य जानकारीहरू आगामी कार्यक्रममा थप प्रस्तुत गर्ने वाचा गर्दै आजको यस कार्यक्रमबाट प्राविधिक मित्र शशीन्द्र गौतम र यो प्रस्तोता प्रकाश हामी विदा चाहन्छौ कालज नेपाली गीतर को सविशेष प्रस्तुति आजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज